साथी, को तथा नेपाल उज्यालो 90 ने ने ने स्वागत छ हामी हरेक साता विभिन्न खण्डमा मनोविज्ञान र मानसिक स्वास्थ्यको विषयमा जानकारी गराउँछौ गएको अङ्कमा हामीले साइकोलोजिस्ट र कार्कीसँग अर्थात् परिवारमा आधारित मनोविमर्श सेवाको बारेमा चर्चा साथै साथीहरूले पठाएका जिज्ञासाहरूको सम्बोधन गर्यौं तपाईँसँग कुनै मनोजिज्ञासा छन् भने हामीलाई सिधै एसएमएस वा इमेल गर्न सक्नुहुन्छ हामीलाई एसएमएस मार्फत आफ्नो प्रश्न टिपाउनका लागि मोबाइल नम्बर अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्से बयान वा इमेल ठेगाना मनोजिज्ञासा एट प्रसिद्ध अमेरिकी साहित्यकार माया अञ्जलुले भन्नुभएको छ देयर इज नो ग्रेटर आगेनी देन बेयरिङ अनटोल्ड स्टोरी इनसाइड यु अर्थात् आफूभित्र गुम्सिएको कथा बोक्नुभन्दा ठुलो पीडा कुनै पनि छैन तपाईँलाई पनि साथी कहिलेकाहीँ आफ्नो कुरा कसैलाई भनौँ भनौँ हुन्छ होला र नभनेको खण्डमा आफूलाई नै अप्ठ्यारो हुने गरी उकुस मुकुस हुन्छ होला त्यसैले त मनोविज्ञानमा आफूलाई मनमा लागेका कुरा निर्धक्क आफूले विश्वास गर्ने व्यक्तिसँग अभिव्यक्त गर्दा धेरै मनोवैज्ञानिक समस्याहरू यत्तिकै हल हुन्छ भनिन्छ यस्तो भन्ने र सुन्ने प्रक्रिया र विधालाई मनोविज्ञानमा काउन्सिलिङ अर्थात् मनपरामर्शीहरू वा मनोविमर्श भन्ने गरिन्छ यो जति सुन्दा सजिलो लाग्छ नि सुजन यसलाई व्यवहारमा उतार्न चाहिँ निकै नै गाह्रो पर्छ किनभने यसका लागि विशेष किसिमको तालिम पढाइ र सिपको खाँचो हुन्छ आज हामी यसै विषय अर्थात् मनोविमर्श विशेषतः नेपालको सन्दर्भमा कस्तो छ र यसको विभिन्न आयामहरूको चर्चा गर्छौँ कार्यक्रमको अन्तिम खण्डमा चाहिँ हामीसँग नियमित साइकविज्ञान टिप पनि छ जसको लागि साथीले हामीलाई अन्तिमसम्म सुन्नुपर्ने छ आजकल काउन्सिलिङ भन्ने शब्द धेरै नै सुनिने गरिन्छ यो अङ्ग्रेजी शब्द धेरैजसो सहरी बेगमा प्राय सबैले सुनेको शब्द हो अझ कतिले त यो शब्द बुझेर वा नबुझेर प्रयोग गरिरहेको पाइन्छ फेरी कृपा आजकल यो काउन्सिलिङ शब्द फेसन जस्तो भइसक्यो र यसमा मानिसहरूको आकर्षण पनि बढ्दो छ साथीले बुझ्नुपर्ने कुरा चाहिँ काउन्सिलिङ विभिन्न सन्दर्भमा प्रयोग हुने अनेकौँ किसिमका हुन्छन् सबैको उद्देश्य र प्रक्रिया फरक फरक हुन्छ र आज हामी साइकोलोजिकल काउन्सिलिङ अर्थात् मनो परामर्श वा मनोविमर्श सेवाको बारेमा चर्चा गर्न गइरहेका छौँ अब हामी यो मनोसामाजिक परामर्श अथवा साइको सोसल काउन्सिलिङ के रहेछ त भन्ने कुरा त्रिभुवन विश्वविद्यालयमा प्रधान गर्नुहुने प्रोफेसर डाक्टर सिसिर सुब्बासँग प्रश्न राखेका थियौँ उहाँले भन्नुभयो शब्दहरू प्रयोगमा आउन थालेको छ मनोसामाजिक मनोविमर्श पनि भन्छ मनोसामाजिक सहयोग पनि भन्छ मनोसामाजिक हेरचाह पनि भन्छ मनोसामाजिक यावत कुराहरू छन् तर यो शब्द धेरै अगाडिदेखि नै आइरहेको हामीले यहाँ मात्र हामीलाई नयाँ लागेको हो साइको सोसल अथवा मनोसामाजिक भनेको मन अथवा मानिस र सामाजिक अथवा सामाजिक परिवेश यो दुइटाको गत्यात्मक सम्बन्धले मानिसको व्यक्तित्वमा निखार ल्याउने गर्दछ त्यसै कारण मन हो भनेर भन्दाखेरि मनको अवस्था मनको प्रक्रियाहरू बुझाउँछ र मनको अवस्था र प्रक्रिया भनेको मानिस हो र यो मनको प्रक्रिया र अवस्थालाई ऊ वरिपरिको वातावरणले वातावरण भन्दाखेरि विशेष गरेर सामाजिक सांस्कृतिक वातावरणले निरन्तर प्रभाव पार्ने गर्दछ प्राय गरेर यस्ता प्रभावहरू सकारात्मक नै देखिन्छन् धेरै जस्तो ठाउँहरूमा त्यो सकारात्मक हुँदाखेरि मानिसको व्यक्तित्व एउटा सामान्य मानिसको जस्तो व्यक्तित्व हुन्छ त्यसरी नै विकास हुने गर्दछ तर कहिलेकाहीँ चाहिँ यो वातावरण अलिकति असजिलो वातावरण भइदियो भने अथवा द्वन्दहरू भइदियो भने अथवा क्राइसिसहरू भइदियो भने त्यो अवस्थामा चाहिँ त्यो सामाजिक प पर परिवेशले व्यक्तिको मन मनको अवस्था र त्यो व्यक्तिले कसरी सोच्छ अथवा उसको मानसिक प्रक्रियाहरूलाई चाहिँ प्रभाव पार्ने गर्दछ जसले गर्दाखेरि जिकल काउन्सिलिङको परिभाषा कार्यक्रमको सुरुमा हामीले एउटा भनाइबाट सुरु गरेका थियौँ जसको आशय थियो हामीले मनमा कुराहरू गुम्सायौँ भने त्यो जस्तो पीडादायी अरू केही हुँदैन तर हामीले आफ्नो समस्याहरू कहिले काहीँ अभिव्यक्त गर्न सकिरहेका हुँदैनौँ फलस्वरूप धेरै कुराहरू मनमै गुम्सेर बसेका हुन्छन् यस्तो अवस्थामा कसरी आफ्नो हामी एउटा प्रस्तुत गर्न साथी, साथी मनका कुरा धेरै नेपाली युवा युवतीहरूको ढुकढुकी भइसकेको छ त्यसैले यो कार्यक्रम अहिले पन्ध्र वर्ष कटेर सोह्र वर्षमा भर्खरै लागेको छ जहाँ आफ्नो समस्या सरोकार विचार चिन्ता खुल्ला रूपले अभिव्यक्त गर्न सकिँदैन वा अप्ठ्यारो हुन्छ यस्तो बेलामा साथीसँग मनको कुराले एउटा निकास र उपाय दिएको छ जहाँ साथीहरूले आफूलाई मनमा लागेका कुराहरू निर्धक्क रूपले राख्न पाउनुहुन्छ यस कार्यक्रमले युवा युवतीहरूको आवाजलाई मजबूत बनाउने काम गरेको छ यसको रोचक मनोरञ्जनात्मक युवापरक प्रस्तुतिले सबैको ध्यान खिच्न सफल भएको छ यसलाई काउन्सिलिङको एउटा स्वरूपभन्दा फरक नपर्ला यहाँ साथीहरूको कुरा कुनै पूर्वाग्रह बिना सुनिन्छ यसको बारेमा गहिेरलफल गरिन्छ र साथै समस्याको समाधानको लागि विज्ञको सुझाव र रा राय पनि मागिन्छ साथी नमस्ते म बैतडीबाट र म कक्षा मा पढ्ने किशोरी हुँ मलाई यो कार्यक्रम धेरै नै मनपर्छ र सुन्ने पनि गर्छु र मेरो समस्या रहेको छ मेरो परिवारको सबै मान्छेहरूको र मेरो हाइट सानो छ र हामी कालो पनि छौँ त्यही कारणले गर्दा मेरो साथीहरूले मलाई झिस्काइरहन्छन् म एसएलसी दिने विद्यार्थी हुँ तर साथीहरूले होचो बाँबुडको भनेर झिस्काइरहन्छन् जसले गर्दा पढाइमा सँगसँगै मलाई मानसिक रूपमा पनि गाह्रो भइरहेको छ साथी के होचो हुनु र कालो हुनु नराम्रो रह। हो र यही कारणले मेरो बिहे गर्न पनि गाह्रो हुन्छ अरे हो भनेर लेखेर पठाउनु भएको छ यस कार्यक्रमका सञ्चालक सपन हमाललाई हामीले कार्यक्रममा प्राप्त हुने जिज्ञासाहरूमा मनोसामाजिक तथा मानसिक समस्या कत्तिको पाउनुहुन्छ र त्यस्ता समस्याहरूलाई कसरी सम्बोधन गर्नुहुन्छ भनेर सोधेका थियौँ हाम्रो चाहिँ कार्यक्रममा चाहिँ थुप्रै विभिन्न जिल्लाका साथीहरूले चाहिँ आफ्नो व्यक्तिगत समस्याहरू स्कुलमा सरहरूले पिट्दाखेरि कस्तो गाह्रो हुन्छ आफ्नो प्रेमी प्रेमी अथवा प्रेमिकासँग चाहिँ सम्बन्ध छुट्ट्दाखेरि कतिको गाह्रो हुन्छ र त्यसले चाहिँ आफ्नो पारिवारिक व्यक्तिगत जीवनमा मानसिक रूपमा कतिको असर पर्छ भन्ने चाहिँ थुप्रै चिठीहरू इमेल र एसएमएसहरू भएको हुन्छ र कार्यक्रममा चाहिँ हामीले नाटकको माध्यमबाट जीवन उपयोगी चिपको प्रयोग गरेर चाहिँ कसरी चाहिँ आत्मजागरुक भएर र कसरी चाहिँ आफूले निर्णय लिने र कसरी चाहिँ आफ्नो घर परिवार साथीभाइसँग सरहरूसँग चाहिँ अन्तर्गत सम्बन्ध राम्रो बनाउने र कसरी चाहिँ संसारको प्रयोग कसरी प्रभावकारी संसारको प्रयोग गरेर चाहिँ त्यस्तो खालको समस्याहरूलाई समाधान गर्ने भन्ने विषयमा चाहिँ जीवन सिपको माध्यमबाट चाहिँ साथीहरूलाई सल्लाह दिने गर्छौँ र फेरि उहाँलाई हामीले यस्तो तरिकाले मनोसामाजिक समस्याहरूलाई कम गर्न कसरी र कतिको प्रभावकारी भएको छ भनेर सोधेका थियौँ अब जीवन सिपको विभिन्न दसवटा तत्त्वहरू मध्ये धेरै त्यस्तो मनोसामाजिक समस्याहरूलाई समाधान गर्नको लागि मदत गर्छ र कसरी सही निर्णय लिने अनि त्यसरी कसरी प्रभावकारी गर्ने भन्ने विषयमा चाहिँ हामीले जीवन उपलाई टिप्सहरू दिँदाखेरि धेरै नै मद्दत भएको चाहिँ साथीहरूले पाउनुहुन्छ र केही गरी त्यस्ता खालको सामाजिक समस्याहरूलाई चाहिँ कार्यक्रम मार्फत हामीले समाधान गर्न सकेनौँ भने चाहिँ विभिन्न चिकित्सकहरू अथवा वन चाहिँ हामीले सल्लाह लिएर चाहिँ उहाँहरूको उहाँहरूको आवाज चाहिँ साथीहरूलाई कार्यक्रममा सुनाउने भएको कारणले पनि त्यस्तो खालको समस्याहरू समाधान भएको चाहिँ साथीहरूले धेरै भन्नुहुन्छ हामीले आफूलाई मनमा लागेका कुराहरू अभिव्यक्त गर्न माध्यम नपाउन सक्छौँ यस्तो बेलामा साथीसँग मनका कुरा असल हामीसँग हप्तभरि सम्पर्कमा रहनुहोला भन्दै साथीसँग मनका कुराको यो सात सय उना भागबाट साथीहरू मिरा मनोसँगै म तपाईँको हेन् सपन र म तपाईँको आफ्नै सभिता पनि बिदा हुन्छु कस्तो राम्रो र रोचक सन्दर्भ सामग्री हाम्रो कार्यक्रम मनोजिज्ञासाको उद्देश्य पनि साथीहरूको मनमा लागेको समस्याहरूलाई सम्बोधन गर्ने हो त्यसैले हामीले महिनाको दुईवटा शनिबार स्टुडियोमा विज्ञहरूलाई बोलाएर तपाईँहरूको मनोजिज्ञासाको सम्बोधन गर्ने प्रयास गर्छौँ अब फेरि हामी त्रिभुवन विश्वविद्यालयमा प्रध्यापन गर्नुहुने प्रोफेसर डाक्टर शिशिर सुब्बासँगको कुराकानीलाई निरन्तरता दिन गइरहेका छौँ उहाँलाई हामीले सुरुमा नेपालमा मनोविमर्शको इतिहासको बारेमा सोधेका थियौँ मनोसामाजिक मनोविमर्श नेपालमा पहिले पनि हुन्थ्यो तर यो लार्ज स्केलमा भएको चाहिँ धेरै भएको छैन पहिला पहिला सुरुवातमा नेपालमा भुटानी शरणार्थी जुन नब्बेको दशकतिर चाहिँ देखा पऱ्यो त्यो अवस्थामा आउँदाखेरि केही एनजिओहरूले गैर सरकारी संस्थाहरूले यो काउन्सिलिङ ज्यादै आवश्यक छ भनेर चाहिँ मनोसामाजिक काउन्सिलिङहरू चाहिँ दिन थाले mm. किन भनेर भन्दाखेरि उनीहरू पुरा रूपले मानसिक रोगी भइसकेका थिएनन् उनीहरूसँग समस्याहरू थिए राजनैतिक सांस्कृतिक सामाजिक परिवे पारिवारिक अथवा व्यक्तिसँग सम्बन्धित सम, समस्याहरू थिए ती समस्याहरूको लागि औषधि खाइहाल्नुपर्ने अवस्था नहुँदाखेरि मनोसामाजिक यो सहयोगहरू आवश्यक पऱ्यो भने मनोविमर्शहरू चाहिँ दिएको थियो नब्बेको दशकमा सुरु भयो तर त्यसको लगत्तै यो द्वन्द्व नेपालमा द्वन्द्व सुरु भएपछि उन्नाइस सय भइसकेपछि पहिला जहाँ चाहिँ नेपालको पूर्वी नेपालको सानो भागमा भुटानी शरणार्थीहरूमा मात्र यो समस्या चाहिँ अलिकति बढी देखिएको थियो पछि यो द्वन्द्व सुरु भइसकेपछि नेपालभरि नै ने यो समस्याहरू चाहिँ देखिन थाल्यो पत्र पत्रिकामा लेखहरूमा किताबहरूमा महिला र बालबालिकाहरूमा बढी मात्रामा देखिन थाल्यो भनेर भनिसकेपछि त्यसपछि अलिकति प्रक्रियागत रूपमा अलिक सिस्टमेटिक तरिकाले चाहिँ मनोसामाजिक सहयोगहरू दिन थाल्यो दुई हजारतिर आउँदाखेरि सन् दुई हजारतिर आउँदाखेरि लगभग एक दुई हजार एक दुईतिर चाहिँ त्यसपछि तालिमहरू पनि दिन थाल्यो मनोसामाजिक यो काउन्सिलिङ भनेर चाहिँ तालिमहरू दिन थाल्यो र यो साइकल सोसियल वर्करहरूको पनि तालिम दिन थाल्यो त्यो बेलादेखि सुरुवात भएको अहिलेसम्म त्यो चाहिँ यथावत नै छ तर त्यो बिचमा धेरै परिवर्तन आएको छ mm -hmm. किन भन्दाखेरि त्यस बेलामा थोरै मानिसहरू थिए थोरैले तालिमहरू लिएको थिए तर आवश्यकता टटकाटो देखिँदै गयो किन भन्दाखेरि मनोसामाजिक यो सेवाहरू जति पनि दिइरहेको छ यसको प्रभाव ज्यादै सकारात्मक देखियो mm -hmm. बालबालिकामा महिलाहरूमा र ठुलो समूहहरूमा स्कुलहरूमा कम्युनिटी समुदायहरूमा यसको सकारात्मक प्रभाव देखिसकेपछि यो ज्यादै राम्रो र प्रभावकारी हुने रहेछ भनेर भनिसकेपछि त्यसपछि थुप्रै यो के अरे तालिमहरू चाहिँ दिएर विभिन्न यो गैर सरकारी संस्थाहरूले चाहिँ जिल्लाहरूमा चाहिँ यो सहयोग जुन छ अथवा सर्भिसेसहरू यो चाहिँ स्थापना गरे थुप्रै जिल्लाहरूमा Uh, नेपालमा साइको सोसियल काउन्सिलर अथवा मनोविमर्शकर्ता चाहिँ कसलाई भनिन्छ चा? के के रिक्वायरमेन्ट फुलफिल गर्नुपर्छ साइको सोसियल काउन्सिलर भन्नको लागि अब यो शब्द नै अलिकति साइको सोसियल काउन्सिलर अथवा काउन्सिलर इन जेनरल है uh -huh. साइकोलोजिकल काउन्सिलर अथवा साइको सोसल काउन्सिलर uh -huh. साइको सोसल भन्ने शब्द पछि आएको हुनाले र समुदायमा चाहिँ काउन्सिलिङ गर्नेभन्दा पनि सहयोगहरू मनोसामाजिक सहयोगहरू बढी आवश्यक भएको हुनाले त्यही अनुसार नै तालिम दिएको हो तर एउटा काउन्सिलर भनेर भन्दाखेरि अन्त यसको परिभाषा बेग्लै बेग्लै हुनसक्छ जस्तै विदेशतिर गयो भने मास्टर लेभलको एमए गरेको हुनु काउन्सिलिङमा अथवा ब्याचलर गरेको छ भने पनि कुनै संस्था अन्तर्गत उसले चाहिँ सुपरभाइज भएर चाहिँ त्यो सेवाहरू दियो भने चाहिँ उसलाई मनोसामाजिक मनोविमर्शकर्ता भनेर चाहिँ भनिन्छ नेपालको सुरुवात नै के भयो भन्दाखेरि मनोसामाजिक मनोविमर्शकर्ता भनेर तालिमहरू दिएको छैन है जस्तै उदाहरणको लागि छ महिना तालिम भनेर त्यसको खाकाहरू सबै बनाइयो र कसको लागि के बनाउने भनेर बना भन्दाखेरि यसले चाहिँ ले काउन्सिलर अथवा mm. अर्को शब्दभन्दा प्यारा काउन्सिलर भनेर चाहिँ त्यो कन्सेप्टमा चाहिँ सुरु गरेको हो त्यसै कारण फुल काउन्सिलर होइन है र उनीहरूको काम चाहिँ विशेष गरेर समुदायमा गएर चाहिँ सहयोग गर्ने हो र यस्ता काउन्सिलरहरूले दुई तिन दिन बढी भयो भने चार पाँच दिन चाहिँ कसैलाई व्यक्तिलाई चाहिँ दिन्छ तर विशेष गरेर अहिले पनि हेर्दाखेरि यो मनोसामाजिक मनोविमर्शकर्ताहरूले यो सर्भिसेसहरू चाहिँ सर्भिसेस भनेर भन्दा पनि यसलाई हामीले के भन्न सक्छौँ भनेर भन्दाखेरि प्रिभेन्टिभ लेभलमा गर्नुपर्ने जति पनि क्रियाकलापहरू छ त्योसँग सम्बन्धित क्रिया करे, क्रियाकलापहरू गर्छ जस्तै यही कुरासँग जोड्दाखेरि चाहिँ अब अहिले यो भूकम्पपछि देखियो धेरै यो पाँच दस दिन ट्रेनिङ लिएर पनि आफूले काउन्सलर भनेर हिँडेको धेरै पाइयो यसमा चाहिँ के भन्न चाहनुहुन्छ अब यो प्रष्ट के थियो के थियो र छ भनेर भन्दाखेरि तिनवटा चारवटा लेभलमा तालिमहरू दिने गर्छ एउटा प्यारा काउन्सिलर भनेर छ महिनाको तालिम हुन्छ अर्को चाहिँ कम्युनिटीमा गएर काम गर्ने yeah. जसलाई साइको सोसल वर्कर भन्छन् उनीहरूलाई दस दिनको तालिम दिन्छ त्यसपछि पनि अझ अहिले आएर चाहिँ तिन दिनको तालिमहरू पनि दिइरहेछ उनीहरूको कामहरू सूचनाहरू सङ्कलन गर्ने आवश्यक पर्यो भने केही सपोर्ट गर्ने यी कामहरू चाहिँ गर्ने गर्दछ चा। त्यो हेर्दाखेरि चाहिँ यो साइको सोसल वर्कर नेपालमा प्रशस्त छन् र उनीहरूले केही हदसम्म यो प्रिभेन्टिभ लेभलमा कामहरू गरिरहेछ साइको एजुकेसन आवश्यक पऱ्यो भने प्रोफेसर डाक्टर सुब्बासँगको कुराकानीलाई हामी कार्यक्रमको दोस्रो खण्डमा दिने नै उज्यालो, उज्यालो नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकार्यमा अहिले तपाईँ कार्यक्रम मनोजिज्ञासा सुनिरहनु भएको छ अब फेरि हामी प्रोफेसर डाक्टर शिशिर सुब्बासँगको कुराकानीलाई निरन्तरता दिन गइरहेका छौँ जस्तै यो काउन्सिलिङले मनोसामाजिक समस्याहरूलाई हल गर्न मद्दत गर्न भनिन्छ यो मनोसामाजिक समस्याहरू भनेको चाहिँ कस्ता कस्ता समस्याहरू हुन् धेरैलाई यो मनोसामाजिक एउटा अर्को चाहिँ मानसिक र हामीले बुझ्नुपर्ने कुरो के छ भन्दाखेरि समस्या र विकारमा अथवा कौडा, mm. समस्या र रोगमा चाहिँ फरक हुने गर्दछ मानसिक रोग अलिक कडा कडा नै हुन्छ कडा हुन्छ भनेर भन्दाखेरि यो काउन्सिलिङ यो प्यारा काउन्सिलरहरूले सबैले गर्न सक्दैनन् मनोसामाजिक समस्या भनेको चाहिँ मैले अघि नै भने व्यक्ति र समाजबिचमा अलिकति तालमेल मिलेन भने विशेष गरेर सामाजिक स्वरूप सामाजिक ढाँचा सामाजिक अवस्थामा समस्याहरू आउनु थाल्यो भने त्यसले व्यक्तिलाई समस्या ल्याउने गर्दछ उदाहरणको लागि म प्रायः चाहिँ कुरा गर्छु एउटा सामान्य व्यक्ति महिला विवाह गरेर दुल्हाको घरमा गयो भने त्यो घरको वातावरण राम्रो भएन भने त्यो सामाजिक वातावरण है पारिवारिक वातावरण राम्रो भएन भने दुलै मनोसामाजिक समस्याबाट ग्रस्त हुने गर्दछ र त्यो मनोसामाजिक समस्या भइसकेपछि चाहिँ मनोसामाजिक मनोविमर्शकर्ताहरूले त्यो समस्या सामाजिक समस्या अथवा व्यक्ति व्यक्तिले त्यो समस्यासँग लड्नु सक्ने क्षमतालाई चाहिँ अलिक माथि ल्याइदिने गर्दछ उसलाई त्यसको बारेमा एवेरनेस ल्याइदिन्छ ऊ सक्षम छ होइन अलिक पोजिटिभ तरिकाले व्यवहार गऱ्यो भने त्यही अनुसारको चाहिँ प्रतिक्रियाहरू आउने गर्दछ यस्ता कुराहरू उसले कतिसम्म कोपिङ गर्दछ यो कुरोहरू सबै थाहा पाइसकेपछि त्यही अनुसार परिवारलाई राम्रो बनाउने प्रयासहरू गर्ने गर्दछ त्यही अनुसार सिकाउने गर्दछ त्यो गरेर उसको मनोसामाजिक समस्यालाई चाहिँ समाधान गर्ने गर्दछ मानसिक रोग फरक हुने गर्दछ विभिन्न प्रकारका हुन्छन् कुनै त ज्यादै कडा पनि हुन्छ जसको लागि अस्पतालमै राख्नुपर्ने हुन्छ र रा कतिपय रोगहरू मानसिक रोगहरू व्यक्ति आफैले सम्हाल्नु पनि सकिरहेको हुन्छ तर यस्तो अवस्थामा उसले काउन्सिलिङ पायो भने अथवा साइकोथेरापी अथवा मेडिसिन पायो भने पनि फेरि निको हुने सम्भावना प्रशस्त मात्रामा हुने गर्दछ तर मनोसामाजिक समस्या भनेको चाहिँ जो कोहीलाई पनि हुनसक्छ स्ट्रेस कसलाई हुँदैन र त्यसरी नै आएर ट्रमा कसलाई हुँदैन यो गएकै वर्ष भूकम्पले गर्दाखेरि धेरै नेपालीहरू ट्रामाटाइज भए मनोसामाजिक समस्या देखियो त्यति बेला मात्र नभइकन पछिल्लो समयमा पनि पारिवारिक अवस्थामा डिवोर्स हुने त्यसपछि यो लागु पर, पदार्थ दुरुपयोग गर्ने डोमेस्टिक भाइलेन्सहरू प्रशस्त मात्रामा देखिया छ त्यसबाहेक सुसाइड गर्ने स्कुलमा ड्रप आउट्सहरू हुने उनीहरूको बच्चाहरूको पर्फर्मेन्स जुन चाहिँ एजुकेसनल पर्फर्मेन्स छ त्यसमा पनि कमी आउने थुप्रै सामाजिक समस्याहरू देखिहाल्छ मनोसामाजिक समस्याहरू देखिहाल्छ तर त्यसलाई कन्ट्रोल गर्नु सकिन्छ यस्ता मनोसामाजिक समस्याहरूलाई चाहिँ अब यो काउन्सिलिङले चाहिँ कसरी हल गर्न मदत गर्छ होला केही यसको उपायहरू अथवा स्टेप्सहरू केही छन् भने अब यहाँ यही आउँदाखेरि फरक चाहिँ देखिन्छ यो प्यारा काउन्सिलर र जुन चाहिँ एकाडेमिक त एकाडेमिक सर्टिफिकेट लिएका र तालिम लिएका काउन्सिलरहरूमा यो प्रोफेसनल काउन्सिलिङ चाहिँ प्रायः हुँदैन समुदायमा प्रोफेसनल काउन्सिलिङ भन्दाखेरि कुनै सिद्धान्तबाट गाइडेड भएर उसले एउटा सिस्टमेटिक तरिकाले चाहिँ बिरामीलाई हेर्ने गर्दछ दस पन्ध्र दस बाह्र पन्ध्र सेसन पनि जानुसक्छ पाँच छ सेसन पनि जानुसक्छ तर मनोसामाजिक समस्याहरू समाधान गर्नको लागि चाहिँ मैले अघि पनि भनेको थिएँ यो प्रिभेन्टिभ लेभलमा गरिने क्रियाकलापहरू हो प्रिभेन्टिभ लेभलमा गरिने क्रियाकलाप र व्यक्तिभन्दा पनि बढी मात्रामा समुदायलाई ठुलो समूहलाई चाहिँ फोकस गर्ने हो जस्तै अहिले पनि थुप्रो भइरहेको छ कम्युनिटी भनेर मदर्स ग्रुप कम्युनिटी भनेर चाइल्ड्स क्लबमा थुप्रै बाल बालबालिकाहरू अथवा स्कुलमा गएर स्कुलका बच्चाहरू टिचरहरूलाई दिने गर्दछ प्रिभेन्टिभ लेभलमा भएको हुनाले चाहिँ यी विभिन्न क्रियाकलापहरू गरिन्छ जस्तै उदाहरणको लागि अहिले आएर एक्सप्रेसिभ थेरापिज भनेर भनेर भन्छ अथवा एक्सप्रेसिभ एक्टिभिटिज भनेर भन्छ भूकम्पपछि यो कम्युनिटीमा गएर काम गर्ने प्यारा काउन्सिलरहरूले अथवा साइको सोसल वर्करहरूले लागि भनेर चाहिँ थुप्रै प्रकारको गेम खेलाउने नचाउने डिएमटी भन्छ डाम् डान्स मुभमेन्ट थेरापी भनेर भन्छ त्यो पनि गरिरहेछ त्यसपछि अरू यावत क्रियाकलापहरू गरिरहेछ जसले गर्दाखेरि चाहिँ उनीहरू जुन समस्या थियो त्यो समस्याबाट चाहिँ उनीहरू माथि आउने गर्दछ है फेरि नर्मल हुने गर्दछ एडल्टहरूलाई गर्दाखेरि नचाउने भन्ने कुरो आउँदैन हो उनीहरूलाई रिल्याक्सेसनहरू गराइरहेछ यस्ता थुप्रै क्रियाकलापहरू छ जसलाई आवश्यक पऱ्यो भने यो के साइको एजुकेसन भनेर भन्छ साइको एजुकेसन पनि दिइरहेछ साइको एजुकेसनहरू पनि नाटकको रूपबाट पनि दिइरहेछ नाटकहरू खेलाएर सबैजनाले एकछिन भए पनि मन आनन्द हुन्छ र त्यो रिलेट गर्दै जान्छ है यो थुप्रै क्रियाकलाक कलापहरू गरेर चाहिँ यो समस्या मनोसामाजिक समस्यालाई चाहिँ कम गरिरहेछ चा। कसैलाई मनोसामाजिक परामर्शको खाँचो छ भने त्यो मानिसले यस सेवाको लाभ लिनको लागि के के गर्नुपर्छ अहिलेको अवस्थामा नेपालको अहिलेको अवस्थामा सबैभन्दा राम्रो पक्ष चाहिँ के छ भन्दाखेरि गएको अठार बिस वर्षदेखि लगभग बिस वर्षदेखि बिस वर्ष नबनौँ पन्ध्रदेखि बिस वर्ष समयमा यो गैर सरकारी संस्थाहरूले एउटा राम्रो काम चाहिँ के गरेको छ भन्दाखेरि उनीहरूले चार महिना अथवा छ महिनाको तालिम दिँदाखेरि पनि जुन जुन जिल्लामा उनीहरूले काम गर्नुपर्ने हो त्यही जिल्लाका मानिसहरूलाई ल्याएर तालिम दिएको छ तालिम दिएर त्यही जिल्लामा चाहिँ पठाउने गर्दछ चा। र यस्ता थुप्रै लोकल लेभलको एनजिओजहरू पनि छ सेन्ट्रलमा बसेको एनजिओजहरू पनि छ र समस्या भयो भने त्यो एनजिओ मार्फत् नै उनीहरूको समस समस्या चाहिँ समाधान गर्ने गर्दछ यदि भएन भने त्यो लोकल लेभलमा पनि समस्या समाधान भएन भने जिल्ला लेभलमा जिल्ला लेभलमा पनि भएन भने सेन्ट्रलमा पनि पठाउने गर्दछ है कसै कसैलाई मानसिक रोग पनि हुनसक्छ त्यो मानसिक रोग भयो भने सेन्ट्रलमा आइसकेपछि त्यही अनुसार कहाँ हस्पिटलमा पठाउने हो अथवा ती सेन्ट्रलमै हुन्छ क्लिनिकहरू तिनीहरू उपचार गर्ने हो त्यसरी चाहिँ गर्ने गर्दछ अब यो चाहिँ मैले कम्युनिटीको कुरो गरेको समुदायको कुरो गरेको काठमाडौँ जस्तो अथवा यो सहर क्षेत्रमा चाहिँ अहिले थुप्रै यस्ता संस्थाहरू अथवा इन्स्टिच्युटहरू खोलेको छ कतिको त सानसानो क्लिनिकहरू पनि खोलेको छ र अहिले आएर चाहिँ के छ चा भन्दाखेरि धेरै जस्तो यो प्राइभेट हस्पिटलमा पनि साइकोलोजिस्ट अथवा विशेष गरेर काउन्सिलरहरू चाहिँ क्लिनिकल साइकोलोजिस्ट अथवा काउन्सिलरहरू राखेको रा छ त्यो मार्फत् पनि चाहिँ समस्याहरू समाधान गर्न सकिन्छ तपाईँले नेपालको अवस्थामा चाहिँ प्यारा काउन्सिलर र काउन्सिलरको भूमिका त्यति छुट्टिएको छैन भन्नुभयो यद्यपि काउन्सिलिङको भूमिका एकदम अहम छ त्यो हुँदाहुँदै पनि यसको केही दायरा होला नि काउन्सिलरको भूमिकाको केही दायरा होला त्यसको बारेमा के केही भनिदिनुहुन्छ कि के काम गर्नुहुन्छ के काम गर्नु अब यो दुइटा बिचमा त्यति फरक छैन भनेर मैले भनेको होइन एउटा त स्पष्ट के छ भन्दाखेरि काउन्सिलरहरूले मनोसामाजिक समस्या र मानसिक समस्यालाई पनि हेर्छ है mm -hmm. एक अर्को कुरो यो प्यारा काउन्सिलरहरूले प्रायः गरेर प्यारा काउन्सिलरहरू चाहिँ कम्युनिटी बेस हुन्छन् त्यो प्रिभेन्टिभ लेभलमा मात्र गर्ने गर्दछ mm -hmm. र त्यसअनुसार नै किन भन्दा उनीहरूको तालिमै फरक हुन्छ थोरै तालिम दिएको हुन्छ थोरै सिप सिकाएको हुन्छ छ महिनामा र त्यो सिप चाहिँ उनीहरूले गएर समुदायमा प्रयोग गर्दछन् प्यारा काउन्सिलरले mm. र यो काउन्सिलिङ जसले पढाएको छ र सिप सिकिया छ चा, यो चाहिँ त्यो कम्युनिटीमा गर्ने काउन्सिलिङ जस्तो होइन है एक दिन गयो अथवा तिन दिन बसेँ त्यसपछि फेरि फर्केर आयो त्यो चाहिँ होइन मैले हो भने एउटा थ्योरीबाट गाइडेड हुन्छ हो भारत बाह्रवटा सेसन पनि लाग्नु सक्छ आठवटा पाँचवटा पनि ब्रिफ गरेको छ भने ब्रिफ काउन्सिलिङ गरेको छ भने पाँचवटा तिनदेखि पाँच होइन भने अलिकति ज्यादै इमोसनल प्रब्लमहरू छ अथवा मानसिक समस्याहरू अथवा रोगै छ चा भने चाहिँ त्यो बाह्र पन्ध्र त्योभन्दा बढी पनि जानुसक्छ mm. जुन चाहिँ कम्युनिटीमा सम्भव mm. छैन त्यसै कारण जति पनि पढेका छन् काउन्सिलर काउन्सिलिङ पढाइहरूको उनीहरू चाहिँ गयो भने पनि तरै समय कम्युनिटीमा बस्छन् mm. एनजिओमा काम गरेको का छ भने गरेको छैन भने चाहिँ यिनै क्लिनिकहरू खोलेर अथवा हस्पिटल बेस भएर चाहिँ त्यो दिने गर्दछ फरक छ है काउन्सिलिङको कामहरू जुन चाहिँ इट्स इट्स इट्स मोर प्रोफेसनल र यसको लागि ऊ जिम्मेवारी हुन्छ र छ महिना जुन चाहिँ प्याराकाउन्सिलर लिएको हुन्छ त्यो त्यसको जिम्मेवार चाहिँ एनजिओ हुने गर्दछ अब साइकोलोजिकल काउन्सिलिङको चाहिँ भविष्य नेपालमा कस्तो देख्नुभएको छ तपाईँले अब डोमेस्टिक भायोलेन्सहरू कम हुन्छ कि हुँदैन जातीय द्वन्द त नभनौँ सङ्कीर्णता विचारहरू कम हुन्छ कि हुँदैन ड्रग एडिक्सनहरू कम हुन्छ कि हुँदैन हो समस्याहरू कम हुन्छ कि हुँदैन भन्दाखेरि हुँदैन है कहिले पनि मानिससँग जहिले पनि समस्याहरू हुन्छ अझ यो समस्या थपिने चाहिँ प्रशस्त मात्रामा थपिने गर्दछ किन समाज जति जटिल हुँदै गयो त्यति नै समस्याहरू आउने गर्दछ र यसको भविष्य कस्तो छ भनेर भन्दाखेरि एउटा सानो कुरो नेपालमा टोटल हेल्थको बजेट बजेटको एक पर्सेन्टभन्दा पनि कम चाहिँ मेन्टल हेल्थमा दिएको छ मेन्टल हेल्थ सेक्टरमा सयजनाभन्दा कम चाहिँ साइकेट्रिस्टहरू छन् क्लिनिकल साइकोलोजिस्टहरू औलामा गन्ने छन् काउन्सिलरहरू पनि थोरै नै छ जति हुनुपर्ने प्यारा काउन्सिलरहरू अलिक बढी छन् तर कम्युनिटीमा गएर काम गरिरहेछन् र विशेष गरेर यो एक त मानसिक समस्या आफ्नो ठाउँमा छँदैछ र मनोसामाजिक समस्याहरू पनि प्रशस्त मात्रामा भएको हुनाले यो समस्याहरूलाई निराकरण गर्नु ज्यादै आवश्यक हुन्छ यसलाई कम गर्नुपर्ने प्रिभेन्ट प्रिभेन्टिभ लेभलमा काम गर्नुपर्ने ज्यादै आवश्यक हुन्छ यो हेल्थ प्रोफेसनल अन्तर्गत जति पनि काउन्सिलरहरू छन् साइकोलोजिस्टहरू छन् साइकेट्रिस्टहरू छन् उहाँहरू हुनु ज्यादै नै आवश्यक छ र समस्या समाधान गर्नु ज्यादै आवश्यक छ त्यसै कारण के छ भनेर भन्दाखेरि यो चाहिँ अझ बढी थुप्रै हुनु चाहिँ ज्यादै आवश्यक छ यतिले पुग्दैन हामीलाई सुनिरहनु भएको साथीहरूलाई चाहिँ यो काउन्सलर कसरी बन्ने भनेर जिज्ञासा ल्याइरहेको हुनसक्छ अब तपाईँले विभिन्न किसिमको काउन्सलर काउन्सिलरहरू हुन्छन् भनेर अघि भनिसक्नुभयो यी विभिन्न किसिमका काउन्सिलरहरू अहिले नेपालको स्थितिमा चाहिँ कसरी बन्न सक्छन् अब त्रिभुवन विश्वविद्यालयले हालै मास्टर इन काउन्सिलिङ खोलेको छ त्योभन्दा अगाडि विगत दस वर्षदेखि पोस्ट ग्रेजुएट डिप्लोमा इन काउन्सिलिङ भनेर चाहिँ खोलेको छ यो चाहिँ मोर एकाडेमिक स्किल ओरिएन्टेड र प्रोफेसनल को लागि हो तर के छ भनेर भन्दाखेरि कम्युनिटी बेस भएर काम गर्ने त्यो पनि एनजिओहरूले प्रशस्त मात्रामा खोलेको छ मैले विभिन्न भनेर भन्दाखेरि तिन चारवटा लेभलको हुने गर्दछ यो प्रोफेसनल काउन्सिलर बाहेक चाहिँ कम्युनिटी लेभलमा प्याराकाउन्सिलर जुन भन्छ साइको, चा, साइको सोसल काउन्सिलर भनेर भन्छ छ महिनाको तालिम लिएको त्यो छ महिनाको तालिम लियो भने चाहिँ प्यारा काउन्सिलर कम्युनिटी बेस काम गर्ने चाहिँ प्यारा काउन्सिलर हुन्छ त्यसपछि उसले सबै ठाउँमा हेर्नु सक्दैन है त्यसै कारण तालिम दिएर दस दिनको सात दिनदेखि दस दिनको तालिम दिएर साइको वर्कर चाहिँ तयार गर्ने गर्दछ त्यो वर्करले चाहिँ अनि यो इमोसनल सपोर्ट र साइको एजुकेसन दिने का कामहरू चाहिँ गर्ने गर्दछ कर त्यसै कारण के छ भन्दाखेरि यिनीहरू वर्कर मात्रै हुन् है अर्को शब्द हामीले हेल्पर पनि भन्न सक्छौँ त्यसै कारण साइको सोसल वर्कर छन् वर्कर काउन्सिलर होइन है त्यसै प्यारा काउन्सिलर छन् उनीहरू फुल काउन्सलर होइन है किनभने तालिम छैन उनीहरूसँग लिमिटेड तालिम जुन चाहिँ कम्युनिटी बेस भएर काम गर्नुको लागि मात्र पर्याप्त हुने गर्दछ mm. त्यसपछि प्रोफेसनल काउन्सिलर प्रोफेसनल काउन्सिलरमा पनि यो पिचडी गरेको एउटा हो त्यो पनि कम्प्लिटली प्रोफेसनल काउन्सिलर होइन है उनीहरूले पनि कुनै छात्रोमा नि बसेर चाहिँ काम गर्नुपर्ने mm. हुन्छ अर्को चाहिँ मास्टर्स गरेको चाहिँ हामीले नेपालको परिप्रेक्ष्यमा चाहिँ काउन्सिलर भन्न सक्छौँ किन भन्दाखेरि एमए गरेर सोसियोलोजीमा एमए गरेको छ भने उसलाई काम गर्नु थाले पनि सोसियोलोजिस्ट भन्छ एन्थ्रोपोलोजीमा एमए गराएको छ एन्थ्रोपोलोजिस्ट भन्छ अनि एमए काउन्सिलिङमा गरेकोलाई चाहिँ काउन्सिलिङ भन्नु मिल्छ एमए साइकोलोजीमा गरेकोलाई साइकोलोजिस्ट भन्नु मिल्छ mm. त्यो आफ्नो आफ्नै मापदण्डमा हो mm. त्यसै कारण विभिन्न लेभलको छ विभिन्न लेभलले आफ्नो लेभलमा चाहिँ हजुर हामी अन्तर्वार्ताको अब अन्तिममा आएका छौँ यो काउन्सिलिङलाई नेपालमा व्यावसायिक रूपमा अगाडि बढाउनु छ भने यसका चुनौतीहरूलाई चाहिँ कसरी पार गर्नुपर्छ र के के यस पाइलाहरू चाहिँ चाल्नुपर्छ त्यसको लागि अब चाँडै यो काउन्सिलिङ एसोसिएसन खुल्नु ला त्यसले लाइसेन्स र सर्टिफिकेटको काम चाहिँ गर्छ फेरि साइकोलोजी र काउन्सिलिङ एउटै होइन है दुइटा बेग्ला बेग्लै हो धेरैले चाहिँ यो साइकोलोजी र काउन्सिलिङ एउटै भनेर भन्छ सोसियोलोजी र एन्थ्रोपोलोजीलाई एउटै हो भनेर अगाडि भने जस्तै बेग्ला बेग्लै हो तर अब यो मैले भने जस्तै यो एसोसिएसन खोलिसकेपछि त्यसले स्पष्ट मापदण्ड बनाउँछ तर यसको okay. मतलब यो प्याराका काउन्सिलरहरू काम लाग्दैन भन्ने होइन है उहाँहरूले ज जे जति अहिलेसम्म ध्यान दिनुभएको छ र अब दिइरहनुहुन्छ त्यो ज्यादै महत्त्वपूर्ण छ गाउँमा पुग्दैन यो के डाक्टर मेडिकल डाक्टर, यो के एमफिल गरेको अथवा एमए गरेको काउन्सिलरहरू जसरी त्यो मिहिनेत गरेर चाहिँ त्यहाँसम्म पुग्दैन त्यो चाहिँ उहाँहरूले गर्नुभएको छ है प्यारा mm -hmm. काउन्सिलरहरू अथवा साइको वर्करहरूले mm -hmm. प्रत्येकको योगदान महत्त्वपूर्ण छ तर अब जुन चाहिँ तपाईँले प्रश्न गर्नुभयो चाँडोभन्दा चाँडो कसको कुन जिम्मेवारी हो भन्ने कुरो त्यो जिम्मेवारी पनि सबैलाई महसुस नै गरेका छन् त्यो लिखित रूपमा पनि नआएको लिखित रूपमा नहाइसकेपछि चाहिँ सबले काउन्सिलर भन्छ एक दिन तालिम लियो भने पनि अथवा दुई दिन तालिम नलिएर यसो हेरिरहेको छ भने म त काउन्सिलर भयो भन्ने चाहिँ भन्ने hmm. चाहिँ गर्छ त्यो चाहिँ होइन त्यसलाई चाहिँ स्पष्ट रूपमा हामी हेर्छौँ त्यसपछि आएर अरू जे जति देन योगदान दिने कुराहरू सबैले आफ्नो क्षेत्रबाट तिर्नु भएको लागि म हाम्रोतर्फबाट पनि हामी म धेरै धेरै आभारी पनि छौँ hmm. प्यारा काउन्सिलर साइको वर्कर है काउन्सिलर यो मेन्टल हेल्थमा जति पनि विश्वविद्यालयमा प्राध्यापन गर्नुहुने प्रोफेसर डाक्टर शिशिर सुब्बा हामीलाई नेपालमा मनोसामाजिक विमर्शको बारेमा निकै नै उपयोगी जानकारी दिनुहुँदै अब पनि हामी कार्यक्रमको अन्तिम खण्ड साइक विज्ञान टिपमा प्रवेश गर्दैछौँ भित्र चिन्ता गुम्साउनु विभिन्न मानसिक समस्याहरूलाई निम्तो दिनु जस्तै हो त्यसैले भित्र कुरा नगुम्साउनुहोस् आफ्ना विचार समस्याहरूलाई खुलेर अभिव्यक्त गर्नुहोस् अभिव्यक्तका विभिन्न माध्यम हुन्छन् तपाईँ आफूले विश्वास गर्ने नजिकको व्यक्तिसँग अभिव्यक्त गर्न सक्नुहुन्छ विभिन्न फोरम क्लबमा भाग लिएर अभिव्यक्त गर्न सक्नुहुन्छ यदि मानिसहरूसँग बोल्न अप्ठ्यारो लाग्छ भने लेखेर चित्र कोरेर अभिव्यक्त गर्न सक्नुहुन्छ भन्दै आजको साइक विज्ञान टिप दिन चाहन्छु धन्यवाद कृपा टिपको लागि आजको टिपले साथीहरूलाई पक्कै पनि मद्दत हुन्छ भनेर आशा गर्दछु हामी कार्यक्रमको अन्तिममा आएका छौं। हरेक साता तपाईँ हामीलाई उज्यालो नाइन्टी नेटवर्कमा सुन्न सक्नुहुन्छ बेलुकी सब सभा पाँचदेखि बजे बजेसम्म हामी मानसिक स्वास्थ्य र मनोविज्ञान सम्बन्धी जानकारी तपाईँलाई पस्किन्छौँ हामी सँगै रहनुहोला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 साइक विज्ञानको वेबसाइट डब्लुडब्लुड विज्ञान डट कमबाट पनि सुन्न सक्नुहुन्छ हामीलाई ट्विटरमा एट साइक विज्ञान र फेसबुकमा साइक विज्ञान नेटवर्क नेपालमा लाइक अथवा फलो पनि गर्न सक्नुहुन्छ आजको कार्यक्रममा हामीले साइकोलोजिकल काउन्सिलिङ वा साइको काउन्सिलिङ अर्थात् मनोसामाजिक परामर्शको बारेमा कुरा गऱ्यौँ